धारा तिन सामान्य सिद्धान्तहरू प्रस्तुत महासन्धिका सिद्धान्तहरू देहाय बमोजिम हुनेछन् नैसर्गिक मर्यादाको सम्मान आफ्नो लागि आफै छनौट गर्न पाउने स्वतन्त्रता लगायतका वैयतिक स्वेत्तता तथा व्यक्तिको स्वतन्त्रताको सम्मान गैर भेदभाव समाजमा पूर्ण र प्रभावकारी सहभागिता तथा समावेशीकरण मानवीय विविधता साथसाथै मानवीयताको अङ्गको रूपमा अपाङ्गता भएका व्यक्तिहरूको भिन्नताको स्वीकार्यता अवसरहरूमा समानता पहुँच योग्यता पुरुष र महिलाबीच समानता अपाङ्गता भएका बालबालिकाहरूको विकासोन्मुख क्षमताको सम्मान तथा अपाङ्गता भएका बालबालिकाको आफ्नो पहिचानको संरक्षण गर्न पाउने अधिकारको सम्मान